टो बाट एक्लै फर्को दो बाटो एक्लै फर्को मई देखी उर्कौ ठीक मेरे भावना बुझ् दो बाटो एक्लै फर्क जल देखी तर्क जी ठीक मेरे भावना बुझे तर्क ज दो बाटोबाट एक्लै फर्केर जान्छौ भने मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी कार्यक्रम सम्बेक मुक्तकीय सहयात्राको यो त्रियासी श्रृङ्खलामा तपाईँ सम्पूर्ण मुक्तक पारखी मित्रहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौ मुक्त साहित्यको संरक्षण अनि सम्वर्धन गर्ने यो यात्रा अघि बढाउँदैछौ हामी र यो यात्रा अघि बढाउँदै गर्दा फरक फरक बसाइहरू बस्छौं र फरक फरक बसाई बस्दै गर्दा आजको यो बसाई केही फरक हुनेछ र शुरूआतमा मैले आज हामीसँग हुनुभएका सर्जक आजका अतिथिको मुक्तकको भाषणबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र यो मुक्तक मैले भाषण गरेँ अन्जु सापकोटा अनुको मुक्तक भाषण गरेको छु र आज हामीसँग सर्जक अन्जु सापकोटा अनु हुनुहुन्छ एक साहित्यकार सँगसँगै स्वास्थ्यकर्मी पनि हुनुहुन्छ उहाँको स्थायी बसोबास मधुवन नगरपालिका सानो रहेको छ र साहित्यमा निरन्तर कलम अघि बढाउँदै हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु स्वागत छ अन्जुजी तपाईँलाई धन्यवाद यस कार्यक्रम सुनेर बसिरहनुभएका आदरणीय सम्पूर्ण श्रोताहरूलाई मेरो न्यानो अभिवादन आराम हुनुहुन्छ हजुर एकदम ठिक छ दिनचर्याहरू कसरी बिताउँदै हुनुहुन्छ दिनचर्या त लेखेर नै कलम चलाउँछु सबैभन्दा बढी त मैले गीतकहरू लेख्छु त्यसको ते, साथसाथै आफ्नो कार्यमा नै व्यस्तता हुन्छ एउटा साहित्यकार सँगसँगै चाहिँ स्वास्थ्यकर्मी पनि हुनुहुन्छ यो साहित्यको यात्रालाई अघि बढाउँदै गर्दा सँगसँगै स्वास्थ्यकर्मी पनि हुनुहुन्छ यो दुईटै पाटोलाई चाहिँ कसरी सँगसँगै अघि बढाइरहनु भएको छ सँगसँगै नै भन्नुपर्दा पनि अब फुर्सदको टाइममा चाहिँ बढी मात्रामा लेख्ने गर्छु मैले बिहान साझ फुर्सद हुन्छ अब दिउँसो त म आफ्नै कार्यालयमा नै व्यस्तता हुन्छ मेरो बिहान साझा फुर्सदको बेलामा जतिखेर फुर्सद हुन्छ मैले त्यति बेला चाहिँ कोरिहाल्छु जस्तो मैले तपाईँको परिचय जोडेँ मैले परिचय जोड्दै गर्दा हाम्रा श्रोताले तपाईँकै मुखार बिन्दबारे तपाईँको परिचय सुन्न चाहेँ भने तपाईँको परिचय के हुन्छ म चाहिँ स्वास्थ्य सँगसँगै कलम पनि चलाउँछु त्यो हुनाले म साहित्यकार भन्न पनि रुचाउँछु समेत को फरक फरक बसाई बस आज तैंसक प्रत्यक्ष करा हमी जमर्क रदरणीय श्रोता हमीर सुंदर रज तग बढ़ीभंदा बड़ी, बड़ी तैंभ मुक्तक नहीं सुवो र संभवत पैलपटक मैं तैंक मुक्तक वाचन करमें अलिसम तब को मुक्तक वाचन करने अवसर नहीं प्राप्त करीन रुरुआत में मैं जुन मुक्तक वाचन करें ती मुक्तक वाचन करते तुक्तक यथार्थ जीवन को भोगाई समेटे महसूस करते पैल मुक्तक तैंक आवाज में सुनना धन्यवाद सजाएका ती इच्छाहरू पैतालाले दबाएर सजाएका ती इच्छाहरू पैँतालाले दबाएर भोकको महसुस भए पनि भोक खटाएर तड्पिन्छु मेरो साना लालाबाला सम्झिएर तड्पिन्छु मेरा साना लालाबाला सम्झिएर पल असुधारा नदी जहीँ बगाएर सजाएका ती इच्छाहरू पैतालाले दबाएर भोकको महसुस भए पनि भोक खटाएर भोकको महसुस भए पनि भोक खटाएर यी शब्दहरू संयोजन गर्दै गर्दा लेख्छु नै भनेर लेख्न बसेको बेला लेख्नुहुन्छ वा कहीँ कतै हिँड्दा होस् कुनै अवस्थामा आउँछ शब्दहरू र संयोजन गर्नुहुन्छ के छ लेख्छु नै भनेर त लेख्दिनँ तर एउटा कुनै पनि विषयवस्तु हुन्छ अथवा आफूले भोगेका कुराहरू अथवा समाजमा घटेका घटनाहरूलाई समावेश गरेर नै मैले बढी मात्रामा लेख्ने गर्छु म मुक्तक लेख्छु नै भनेर चाहिँ म कुर्सीमा बसेर पलिटी कसेर कहिले पनि बस्दिनँ मैले हरेक कामहरू गर्दाखेरि पनि सोचिराखेको हुन्छु अब त्यो समय अनुसारका कुराहरू घटनाहरूलाई लिएर समावेश गरेर मैले गर्ने गर्छु हुन त साहित्यकारहरूलाई चाहिँ रचना गर्न खासै समय लाग्दैन पनि भनिन्छ तर एउटा मुक्तक तयार गर्नको लागि कति समय जति लाग्छ तपाईँलाई त्यो अब समय अनुसार अथवा कुनै पनि घटना अनुसार हुन्छ <laughs> होइन अब त्यसलाई चाहिँ कुनै टाइम अलि बढी लाग्छ भने कुनै चाहिँ एकैछिनमा फ्याट मैले यो लेख्छु भन्दाखेरि आएको हुन्छ अब त्यो मुड अनुसार त्यतिखेरको समयअनुसार नै हुन्छ भनौँ हुन्छ एउटा अर्को मुक्तक सुनौ तपाईँकै आवाजमा सानो झुप्रो छ मेरो तर दरबार जस्तै छ uh -huh. सानो झुप्रो छ मेरो तर दरबार जस्तै छ एक्लै छु तै पनि जीवन घरबार जस्तै छ कुरा काट्नेसँग प्रतिवाद गर्छु लेखेर कुरा काट्नेसँग प्रतिवाद गर्छु लेखेर हातमा सानो कलम भए पनि दरबार जस्तै छ सानो झुप्रो छ मेरो तर घरबार जस्तै छ एक्लै छु तै पनि जीवन घरबार जस्तै छ सानो झुप्रो छ मेरो तर दरबार जस्तै छ एक्लै छु तै पनि जीवन घरबार जस्तै छ आदरणीय श्रोताहरू हामी यति बेला साहित्यको संरक्षण अनि सम्वर्धनको यो अभियानमा निरन्तर अघि बढिरहेका छौँ प्रविधि संयोजनमा लोक्सन अनि रामबहादुरको आत्मीय साथ र बन्दकोठाको आवाजमा म तपाईँकै आवाजको सहयात्री सौगात छु र मसँगै आज साहित्यकार हुनुहुन्छ अन्जु सापकोटाहरू र उहाँकै मुक्तकहरू सुनिरहेका छौँ र उहाँसँगै कुराकानी गरिरहेका छौँ र कुराकानीको क्रमलाई म बढाउँछु साहित्यमा तपाईँको रुचि कसरी बढ्यो रुचि म सानै हुँदा आठ नौमा पढ्दा नै मैले कोर्ने गर्थेँ कलमहरू मेरो पत्रिका साप्ताहिकमा चाहिँ बढे मञ्चमा छापिन्थ्यो पहिला पनि अनि त्यसपछि मैले कोर्दै जाँदाखेरि मेरा साथीहरूले भयो कति राम्रो छ कसरी लेख्यौ भन्ने कुराहरू चाहिँ एउटा भन्नुहुन्थ्यो अनि उहाँहरूबाट चाहिँ लेख राम्रो छ भन्ने कुराहरू गर्नुहुन्थ्यो त्यसपछि मैले लेख्दै गएँ लेख्दै जाँदाखेरि चाहिँ आफूलाई कस्तो एउटा मिठो आभास हुने कि लेख्दाखेरि मैले मेरो केही गर्नुपर्छ भन्ने एउटा कुराहरू आयो मैले केही गर्नुपर्छ मैले लेख्नुपर्छ र मैले केही गरेर देखाउनुपर्छ भन्ने हिम्मत आयो त्यो उनीहरूले मैले कोर्न थालेँ बिस्तारै कोर्दै जाँदाखेरि आठ कक्षाबाट पढ्दाबाट चाहिँ लेख्न थालेको भन्नुभयो कति सालतिरको कुरा थियो त्यो त्यो थियो अन्ठाउन्न उन्साठी भनेपछि झन्डै झन्डै दुई दशकै पुग्न लागेछ लेखेँ पहिला चाहिँ लेखेँ बिचमा फेरि म स्टर्ब भएँ बिचमा मेरो त्यस्तै पारिवारिक समस्या भराएसी कुराहरूले गर्दाखेरि मैले चाहिँ लेख्न सकिनँ त्यसपछि अहिले बिचमा चाहिँ धेरै वर्ष दस वर्ष लगभग दस वर्षको ज्ञापपछि कल्लो मैले लेख्न सुरु गरेँ भर्खर चार पाँच वर्ष भयो मैले राम्रोसँग लेख्न थालेको छु पके पनि खोलो पनि बाह्र वर्षपछि फर्किन्छ भने जस्तै फेरि पुनरागमन भएको छ तपाईँको र तपाईँको लेखनी यात्रामा चाहिँ सफलता मिलोस् यो कामना त गरिरहेकै छौँ सङ्ख्यात्मक रूपमा भन्नुपर्दा हालसम्म कति जति मुक्तक लेख्नुभयो होला मैले एक सय अस्सी जति लगभग लेखेँ अनि साहित्यकारको चाहिँ एउटा रुचि के हुन्छ भन्दाखेरि लेख्दै गर्दाखेरि चाहिँ आफूले लेखिसकेका ती रचनाहरूलाई सङ्ग्रहित गरौँ भन्ने चाहिँ धेरैलाई लाग्छ एक सय अस्सी मुक्तक भनेपछि त झन्डै झन्डै एउटा पुस्तक तयार गर्न सक्ने चाहिँ लेखिसक्नु भएको छ के छ पुस्तक निकाल्ने तयारी गर्नुभएको छ तयारी हुँदैछ अब बिस्तारै लगभग एक दुई महिनाभित्रमा नै पुस्तक तयार हुन्छ भनेपछि सँगसँगै समग्र नेपालभरिकै हाम्रा आम पाठकहरूले चाहिँ तपाईँको मुक्त संग्रह पढ्न पाउनुहुनेछ देशमा नागरिकको सम्मान हरायो आफ्नै घरमा नारीको मुस्कान हरायो बेरोजगार छन् युवाहरू विदेशी न बाध्य छन् बेरोजगार छन् युवाहरू विदेशी न बाध्य छन् कहाँ पुगे ती युवाहरू नेपाल आमाको सन्तान हरायो कहाँ पुगे ती नेपाल आमाका सन्तान हरायो देशमा नागरिकको सम्मान हरायो आफ्नै घरमा नारीको मुस्कान हरायो आफ्नै घरमा नारीको मुस्कान हरायो एउटा भोगाईलाई प्रतिबिम्बित गरेको छ प्रत्येक नेपालीहरूले भोग्ने भोगाई हो यो तपाईँको मुक्तक सुन्दै गर्दा जीवन प्रेम र भोगाईलाई चाहिँ हामीले महसुस गरिरहेका छौँ तपाईँको विचारमा साहित्य के होला साहित्य चाहिँ एउटा समाजको ऐना होइन समाजमा घटेका घटनाहरू र घटनाहरू र विषय वस्तुलाई समेटेर वास्तविक यथार्थ कुराहरूलाई समेटेर तयार पारिएको हुन्छ त्यो नै साहित्य हो अनि मुक्तकहरू लेख्नुहुन्छ मुक्तक लेखिसकेपछि सर्वप्रथम कसलाई सुनाउनुहुन्छ के छ के गर्नुहुन्छ वा लेख्ने राख्ने मात्रै गर्नुहुन्छ क्तक होइन सबैभन्दा पहिला चाहिँ मैले मेरा बहिनीहरू स्टाफ बहिनीहरू हुनुहुन्छ अफिसमा मैले उहाँहरूलाई चाहिँ सुनाउँछु अनि दिदी राम्रो छ भनेर भन्छन् उहाँहरूले भनेपछि कार्यकसीको माहौल पनि साहित्यिक नै छ सा। हजुर एकदम मैले चाहिँ अफिसमा बस्दाखेरि पनि मैले सुनाउँछु प्रायमुक्तहरू मैले लेखेको चाहिँ पहिला बहिनीहरूलाई नै सुनाउने गर्छु कस्तो प्रतिक्रिया पाउने गर्नुभएको छ राम्रो छ भने त सामान्य शब्द भइहाल्यो त्यो बाहेक अरू केही प्रतिक्रियाहरू दिनुहुन्छ के छ अझै लेख्दै जानुहोस् दिदी अगाडि बढ्नुहोस् होइन राम्रो छ तपाईँले चाहिँ गर्न सक्नुहुन्छ केही तपाईँमा खुबी छ भन्नुहुन्छ आजभोलि चाहिँ यो कस्तो चलन चल्दैछ भन्दा दे, अब लेख्छु भनेर चाहिँ लेख्न बस्ने साहित्यकारहरू अब धेरैले चाहिँ आजकल गजल पनि लेख्नुहुन्छ होइन गजल लेख्दै गर्दा लेख्न बस्ने तर गजल पुरा गर्न सकेन भने चाहिँ त्यसका दुई शेरलाई चाहिँ मुक्तक भनेर चाहिँ भन्ने चलन चाहिँ चलिरहेको छ के भन्नुहुन्छ म चाहिँ गजल लेखेर मुक्तक गजल लेखिसकेपछि म मुक्तकमा चाहिँ आएको होइन त्यो हुनाले गजल र मुक्तक एउटै हो भन्ने चाहिँ मलाई लाग्दैन होइन गजल भन्न त भन्छन् गजल बिग्रिसकेपछि मुक्तक बन्छ भनेर भन्नुहुन्छ तर मैले त्यसलाई मान्दिनँ सँगसँगै तपाईँ चाहिँ बर्दिया स्थायी बसोबासहिले योभन्दा पहिले देशका अन्य ठाउँहरूमा पनि पुगिसक्नु भएको छ समग्रमा देशैभरि घुमिरहँदा मुक्तकको अवस्था कस्तो देख्नुभएको छ मुक्तक लेख्ने चाहिँ हो मुक्तक लेख्ने हुनाले म धेरै त्यस्तो धेरै कार्यक्रमहरूमा चाहिँ हिँड्दिनँ मैले पढ्नलाई सबै पढ्छु सबै साहित्यकारहरूको मुक्तक गजल पढ्छु तर मैले आफूले लेख्छु लेख्नलाई तर म त्यति धेरै कार्यक्रमहरूमा चा, चाहिँ समावेश हुन चाहिँ सकिरहेको छैन मेरो आफ्नै दिवस व्यस्तताले गर्दाखेरि अनि यो मुक्तक अघि बढाउँदै गर्दा एउटा नारी सर्जक हुनुहुन्छ सँगै स्वास्थ्यकर्मी पनि हुनुहुन्छ आफ्नो कार्य व्यस्तता त छँदैछ घर परिवारबाट कतिको साथ सहयोग प्राप्त भएको छ तपाईँलाई घरपरिवार त भन्दा पनि पहिला चाहिँ मैले लेख्थेँ लेखिसकेपछि ले मेरा पोस्टहरू हुन्थे फेसबुकमा पनि पोस्टहरू हुन्थ्यो अनि त्यसपछि सबैले किन यस्तो लेख्ने के भयो भन्ने कुराहरू प्रश्नहरू धेरै आएको थिए किन यस्तो के भयो केही समस्या परेको छ कि भन्ने उहाँहरूको भावना चाहिँ के थियो भने यसलाई के छ भित्र आत्मा के छ के भइरहेछ केही समस्याहरू परेर चाहिँ व्यक्त गर्न नसकेर आफ्नो भावना मार्फत व्यक्त गरेको हो कि भन्ने उहाँहरूको त्यस्तो हुन्थ्यो भने पछि मैले जब नुवाकोटबाट नुवाकोट साहित्य प्रतिष्ठानबाट म चाहिँ सम्मानित भएँ होइन सम्मान भइसकेपछि अनि त्यसपछि उहाँहरूले चाहिँ एउटा एक केही यो राम्रो रहेछ यो पक्ष यो लेख्नु भनेको चाहिँ राम्रो रहेछ भन्नेहरूको उहाँहरूको चाहिँ त्यस्तो भनिसकेपछि अनि मलाई चाहिँ प्रोत्साहन गर्नुहुन्थ्यो लेख्नुपर्छ गर्नुपर्छ भनेर यात्रा नुवाकोटबाट बर्दियासम्म आइपुगेको छ यो नुवाकोटदेखि बर्दियासम्म आइपुग्दाखेरि मुक्तकहरू पनि धेरै लेखिसक्नु भएको छ र मुक्तकमा चाहिँ धेरै आयामहरू पनि महसुस गरिसक्नु भएको छ कस्तो महसुस हुन्छ आजभोलि मुक्तक लेखिरहँदा अनि मुक्तक अरूले पढेर जुन प्रतिक्रिया दिन्छन् राम्रो छ प्रगति भएको छ भनेर त्यो सुनिरहँदा महसुस कस्तो हुन्छ एकदमै गर्व लाग्छ चा। मलाई चाहिँ म यो अवस्थामा आइपुगेँ म बिचमा जब म स्टर्ब भएँ लेख्नलाई मेरो बन्द भयो त्यति बेला आफूलाई एकदम आत्मग्लानी महसुस हुन्थ्यो मलाई आत्मग्लि हुन्थ्यो त्यसपछि मैले फेरि सुरु गरेँ लेख्दाखेरि राम्रो छ कति राम्रो कति मिठो बाटोमा हिँड्दाखेरि पनि साथीहरूले भन्नुहुन्छ कि कस्तो राम्रो लेख्छौ तिमीले भनेर भन्दाखेरि आफूलाई कस्तो गर्व लाग्छ कि एकदम मिठो आभास हुन्छ कि हुन्छ म तपाईँको एउटा मुक्तक वाचन गर्ने अनुमति मागे यति बेला र उहाँ अन्जु सापकोटा अनुको मुक्तक म मेरो आवाजमा जोड्ने प्रयास गर्छु निधारमा भाग्य नै छैन हातलाई के गुनासो गर्नु निधारमा भाग्य नै छैन हातलाई कि गुनासो गर्नु जे छु म ठिक छु जातलाई के गुनासो गर्नु भाग्य नै नभए पनि इमान्दारिताको पछि लाग्दा निधारमा भाग्य नै छैन हातलाई कि गुनासो गर्नु जे छ म ठिक छु जातलाई कि गुनासो गर्नु भाग्य नै नभए पनि इमान्दारिताको पछि लाग्दा पाइलै पाइलामा सक्षमताको सखात कि गुनासो गर्नु निधारमा भाग्य नै छैन हातलाई कि गुनासो गर्नु र यो मुक्तक वाचन गर्दै गर्दा भाग्यलाई चाहिँ विश्वास नगरेर कर्मलाई चाहिँ विश्वास गर्नुपर्छ भन्ने सन्देश मैले यति बेला प्राप्त गरेँ मैले ठिक भने वा बेठिक भने भन्दा पनि अब भन्न त मान्छेले भाग्य सबैभन्दा ठुलो हो भन्छन् होइन भाग्यलाई नै विश्वास गरेर हुँदैन धोकोमा दो दुध दो दोहोर त अडिँदैन नि होइन काम कर्मै नगरिकन त कुनै फल नै प्राप्त हुँदैन काम त गर्नै पर्छ त्यसको साथसाथै अब भाग्य पनि भन्ने कि अब त्यसलाई चाहिँ के भन्ने अब भाग्य नभइकन कर्म भाग्य नभइकन कर्मको फल पनि प्राप्त हुँदैन र कर्म पनि नभइकन भाग्य पनि होला जस्तो चाहिँ नभएपछि भाग्यमा छ भन्दैमा चाहिँ भाग्य के भरपर बस्नु भएन भर परेर बस्न चाहिँ भएन गर्नु पऱ्यो एउटा अर्को मुक्त सुन्छौँ तपाईँको र कुराकानीलाई हामी निरन्तरता दिन्छौँ नै हजुर नारी भर बांचु इस धरती में टेकु नारी भाँचेु इस धरती में टेकु विचलित नारी यही ठौ में देखे आपी रह मन में नजाएर आप् अनगिनती रह मन में नजाए सब नारीला हे अन को व्यथा लेखे नारी भैर बांचु इस धरती में टेकु विचलित नारी यही ठाकु तपाईँको यो अन्तिम शब्दमा चाहिँ मनको व्यथा लेखेको छु भनेर जुन शब्दहरू जोड्नुभयो मैले चाहिँ के भन्न चाहेँ भन्दाखेरि जस्तो आफ्नो मनको व्यथा लेखेको छु भन्ने अर्थ त लगाएँ मैले जति पनि मुक्तक लेख्नुहुन्छ त्योमा चाहिँ आफ्नै भोगाइहरू मात्रै समेट्नु भएको छ वा आफूले देखिएका समाजमा घट्ने घटनालाई पनि समावेश गर्नुभएको छ होइन ना, नारीले धेरै पीडा भोगेर बसेका पनि हाम्रो समाजमा छन् होइन मैले मात्रै भोगेको होइन कि बाहिरबाट यस्तो हेर्दाखेरि पनि कतिपय नारीहरू एकदमै पीडित छन् के त्यसलाई पनि समेटेर लेखेको छु हेर्दाखेरि चाहिँ मैले आफ्नो भोगाइहरू लेखेको भन्ने आभाज भए पनि तर मैले चाहिँ बाहिरी रूप पनि लेखेको छु अलिकति तपाईँको पारिवारिक अवस्थातिर पनि जाउँ को को हुनुहुन्छ घरमा सबै छन् छोरा छोरी भनेपछि पारिवारिक रूपमा कतिको सहयोग पाइरहनु भएको छ यो साहित्य यात्रालाई अघि बढाउनको लागि पहिला पहिला त त्यति सहयोग पा पान मैले तर आजभोलि चाहिँ मैले सहयोग पाउँछु गर्नुपर्छ भन्ने एउटा सल्लाह सुझाव उहाँहरूले दिनुपर्ने चाहिँ सम्पूर्ण कुराहरू आफूलाई गर्नुपर्ने सहयोगहरू गर्नुहुन्छ हुन्छ एउटा अर्को मुक्त नै सुन्न चाह्यौँ हामीले तिमीले जन्माउँदा मलाई कोक चिर्नु पऱ्यो होला तिमीले हो। जन्माउँदा मलाई कोक चिर्नु पऱ्यो होला ताते भने हुर्काउँदा आमा कति गिर्नु पऱ्यो होला तिमीले त्यो धोती मानी टालो हाली लगाउँदा <laughs> तिमीले त्यो धोतीमानी टालो हाली लगाउँदा मेरै लागि भनेर कति इच्छा मार्नु पऱ्यो होला तिमीले जन्माउँदा मलाई खोक चिर्नु पऱ्यो होला ताते भनी हुर्काउँदा आमा कति गिर्नु पऱ्यो होला एउटा आमाले सहन गर्नुपर्ने पीडालाई तपाईँको मुक्तकबाट भाषण गरिरहँदा आजभोलि मुक्तक वा समग्र साहित्य विधा नै भनौँ न साहित्य विधामा चाहिँ माया प्रेमका कुरा मात्रै बेसी गर्ने साहित्यकारहरू चाहिँ आजभोलि देख्न सक्छौँ तर तपाईँका मुक्तकहरूमा चाहिँ माया प्रेम सँगसँगै प्रत्येक भोगाहरूलाई महसुस गरिरहेका छौँ के लाग्छ आजभोलिको यो साहित्य जुन माया प्रेमका कुरा मात्र भइरहेका छन् कसरी नियालिरहनु भएको छ यो अवस्थालाई प्रेम भन्दा पनि अब यो अहिलेको समयअनुसार होइन जुन अहिलेको न्यु जेनेरेसन छ त्यस अनुसार चाहिँ माया बढी बढी माया नै संसारमै सबैभन्दा ठुलो नै माया भन्ने गर्छन् मान्छेहरूले माया बिना चाहिँ केही पनि हुँदैन भन्छन् त्यो हुनाले पनि बढी मायालाई फोकस गरेको जस्तो लाग्छ मलाई चाहिँ हजुर तपाईँको अर्को एउटा मुक्तक वाचन गर्न चाहे एक सय दुईौँ मुक्तकको चाहिँ सङ्ख्या दिनुभएको छ उहाँको डायरी मैले हेर्दैछु यति बेला र एक सय दुई नम्बरको मुक्त वाचन गर्ने तयारी गरेँ मैले थोरै भए पनि मान्छेको अगाडि लजाउन सिक तिम्रो मेरो पिरतीको धुनलाई बजाउन सिक लाग्दैछ मलाई तिम्रो मन परिवर्तन भए जस्तो थोरै भए पनि मान्छेको अगाडि लजाउन सिक तिम्रो मेरो पिरतीको धुनलाई बजाउन सिक लाग्दैछ मलाई तिम्रो मन परिवर्तन भए जस्तो तिमले माया नदिए पनि मेरो माया सजाउन सिक तिमले माया नदिए पनि मेरो माया सजाउन सिक मुक्तक साहित्यको संरक्षण संवर्धनको एउटा अभियान सम्विक मुक्तकीय सहयात्रा व्यवसायमा आज सर्जकसँग कुराकानी गर्दैछौ र फरक फरक बसाइ बस्दै गर्दा आजको यो बसाइ केही विशेष भइरहेको छ यो रात्रि समयमा हामी तपाईँको माझमा मुक्तक नै सुनिरहेका छौँ सँगै अन्जु सापकोटाहरूका जीवन भोगाईहरू र उहाँका पारिवारिक कुराहरू बुझ्ने प्रयास गरिरहेका छौँ अन्जुजी मुक्तक सँगसँगै तपाईँले साहित्यका अन्य विधाहरूमा पनि कलम चलाउनुहुन्छ लेख्न त मैले हल्का गजल त्यसपछि कविताहरू लेख्छु तर बढ्दै मात्रामा मैले मुक्तक नै लेख्ने लेख सुरुवाती सु. समयमा चाहिँ साहित्यको कुन विधाबाट आफ्नो कलम अघि बढाउनु भयो मैले सानो अब आफ्नोमा पढ्दाखेरि कविताबाटै भनेपछि कविताबाट सुरु गर्दै गर्दा अहिले मुक्तक लेखिरहनु भएको छ आजभोलि त मुक्तक नै बेसी लेख्नुहुन्छ अनि आजभोलि एउटा बहस चलिरहेको छ साहित्य रचना छोरीको यस विषयमा चाहिँ के भन्नुहुन्छ अब यो चाहिँ कुनै पनि एउटा रचना चोर्दैमा कुनै साहित्यकार ऋतु हुँदैन होइन अब रचना चोर्ने भन्दा पनि अब चोर्नेलाई त के नै गर्न सकिन्छ अनि एउटा कुरा के भन्दाखेरि सर्जकलाई आफ्नो रचना चाहिँ एउटा आमालाई आफ्नो सन्तान जत्तिकै प्यारो हुन्छ नि त रचना चोर्दैमा रित्तो हुन्छ भनिरहँदा रचना आफूले सृजना गरेको छ आफूले दुःख गरेको छ तर अरूले आफ्नो नाम हाल्दाखेरि अलिकति मन त दुख्छ नि मन त दुख्छ अब मन दुख्छ भन्दैमा अब त्यसलाई चाहिँ रोक्नै कसरी रोक्न सकिन्छ र चोर्नेसँग <laughs> त कसैले केही गर्न सकिँदैन होइन सबैलाई अब कि त आफ्नो एउटा लेखेको जुन रचना छ त्यो अरूले लेखिँदाखेरि अरूको नाममा सजिँदाखेरि दुःख त लाग्छ नै तैपनि अब सबैलाई साध्य नै लाग्दैन के हो चोर्ने मान्छेहरूसँग चाहिँ पछि लागेर साध्य नै लाग्दैन हामी मुक्तका विषयमा नै केन्द्रित हुन चाहन्छौँ एउटा अर्को मुक्त सुन्न चाहे मैले यो मेरो देशलाई दुख्दा मेरो मन पनि दुखेको छ यो मेरो देशलाई दुख्दा मेरो मन पनि दुखेको छ खाडी मुलुकमा युवा पठाउन शिर झुकेको छ खोई त स्वाभिमानी देश कता लंको स्वाभिमानी देश कता लंक चिनाउने चिनारी आज चुके को यो मेरो देश दुख्द मेरो मन दुखे को खाड़ी मुलुक में युवा पठा शिर चुके अर्क मुक्तक देखते सुनना चाहे तिम्रो मात्र होइन सबैको आँसुमा डुबेको छ जिन्दगी तिम्रो मात्र होइन सबैको आँसुमा डुबेको छ जिन्दगी त्यही विश्वासले नै बहरमा डुबेको छ जिन्दगी सधैँभरि घसी घसी मन मुटुमा धारिला छुराहरू <laughs> सधैँभरि घसी घसी मन मुटुमा धारिला छुराहरू सुन्यताको गन्तव्यमा पुगेको छ जिन्दगी तिम्रै मात्र होइन सबैको आँसुमा डुबेको छ जिन्दगी त्यही विश्वासले नै बहरमा डुबेको छ जिन्दगी मुक्तक लेख्दै गर्दा साहित्यकारहरू चाहिँ भावुक हुन्छन् भन्ने चाहिँ एउटा भनाइ छ कतिको भावुक हुनुहुन्छ भावुक समय परिस्थिति अनुसार त भावुक नै भइन्छ लेख्दाखेरि भावुक नभएदेखि त त्यो लेखन नै आउँदैन सबैभन्दा लेख्दाखेरि चाहिँ अब लेख्ने एउटा शब्दहरू मिलाउँदाखेरि पनि एउटा सानो शब्दले पनि कुनै मन छुने खालका हुन्छन् त्यसपछि लेख्दै जाँदाखेरि भावुक त भइन्छ नै लेखनीलाई चाहिँ गीत सङ्गीतले कतिको सहयोग गर्छ जस्तो लाग्छ तपाईँलाई गीत सङ्गीततिर अब त्यति साह्रै चाहिँ हामी साहित्यकार हो हाम्रो काम भनेको लेख्ने हो होइन लेख्ने भएको हुनाले अब गीत सङ्गीततिर चाहिँ त्यति साह्रै चाहिँ मलाई चाहिँ त्यति ऊ लाग्दैन त्यति छैन म चाहिँ त्यो गीत सङ्गीतहरू सुन्ने गर्नुहुन्छ पके पनि कस्ता खालका गीत सङ्गीत मन पराउनुहुन्छ मैले प्रायः चाहिँ सेन्टिमेन्टल गीतै सुन्नु एउटा कुनै गीतको नाम मैले तपाईँलाई लिन चाहेँ तपाईँले निकै सुनिरहने गीत भनेर चाहिँ मैले सुनाउन चाहेँ भने कुन गीतको नाम लिनुहुन्छ यति बेला मर्ने कुनै रहर हुँदैन भन्ने एउटा गीत छ नि पक्की नारायण श्रोताहरू यति बेला हामी अन्जु साफकोटा अनुजीकै मन पराउने एउटा सङ्गीत छ मर्ने कसैलाई रहर हुँदैन नाइना बनुला चलचित्रको सिरिजबाट चाहिँ उहाँले मन पराउने गीत सुन्छौँ र एकैछिनपछि उहाँसँग रहेर अन्य कुराकानी र मुक्तको साथमा उपस्थित हुनेछौँ सा। मरने कसलाई दयना मरने कसैलाई प्रहर हुना पर ना मरे को प्रहर हु पर ना मरे को प्रहर भाग जाओ कुंठा जाओ भाग जाओ कुंठा जाओ मे न मरने शहर होना मे न मरने शहर होना मरने कसला रह हुँदैन रहे पक्ष पाती न मानी मातृ न जाति देवा पनी रहे था पाती दैवा नेरा पक्षपातीपी लानी तल छोपला नई पानी तल छ कहिले सधै सजीलो सफल होना सधै सजीलो सफल हुँदैन मल्ली कसैलाई रहर हुँदैन सलद न जीवन यहा सल नस्दे नस् सलै नौस्ते जीवंती नया चल ना उस्ते, बत्ती मां बल्द नस्ते बत्ती मां बल्द नस्ते कस्तो खटन हो पिओनी अति को कस्तो खटन हो पिओनी अति को भू कहीं थहर होन्नीभू कहले थहर होना मन कसला प्रहर हो तर ना मरे को प्रहर हो तर मरे को प्रहर हो सँगै सँगै तपाईँहरूलाई फेरि पनि स्वागत छ प्रविधि संयोजनमा लोक्सन अनि रामबहादुरको आधनीय साथ बन्दकोठाको आवाजमा सौगाज श्रेष्ठको यो आवाज सँगसँगै अन्जु सापकोटा अनुको आवाज उत्तरङ्गित गराइरहेका छौँ रेडियो टाइगर नाम चाहिँ दशमलव दुई मेगा हर्ष टाइगर सँगै विभिन्न अनलाइन अनि विभिन्न मोबाइल एप्लिकेसनबाट हामी एकैसाथ तरंगित भा अग बेक्ष्य में ले मुक्तकार संबंध कस्तरे कार नुक्तकार होना मुक्तक संबंधित मैं पढ़ना चाहे सब पढ़ु तर मतक नहीं बड़ी मात्रा में नजिकु तहित्यिकलग्नता को कहीँ कतै को कुनै संस्थाहरूमा आबद्ध हुनुहुन्छ म चाहिँ नुवाकोट र साहित्य प्रतिष्ठानको आजीवन सदस्य छु म त्यहाँबाट अवसम्मानित पनि भइसकेको मान्छे हो मलाई मा नुवाकोटबाट पनि सहयोग गर्ने धेरै मेरा दाई दिदीहरू हुनुहुन्छ उहाँहरूलाई सम्झिन चाहन्छु सबैभन्दा बढी चाहिँ म चाहिँ नुवाकोटबाट साहित्यकार श्रीराम श्रेष्ठ दाजु उहाँबाट चाहिँ धेरै प्रेरणा पाएको छु मैले तपाईँको सुरुवाती प्रेरणाको व्यक्तित्व चाहिँ को, को हुनुहुन्थ्यो अब साहित्यमा त लाग्नुभयो साहित्यमा लाग्नुभन्दा पहिला कसैको रचना सुन्दा ओहो म पनि यस्तो लेख्छु भन्ने त लाग्छ नै प्रेरणाको व्यक्ति मैले नाम लिइसकेँ मैले चाहिँ श्रीराम दाईलाई नै लिन्छु श्रीराम श्रेष्ठ नुवाकोट साहित्यकार म चाहिँ अन्ठाउन्न साल आठ क्लासमा पढ्दाखेरि नेपाल जुनियर युवा रेड कसको गोष्ठीमा नुवाकोटबाट उहाँहरू आउनु भएको थियो आइसकेपछि उहाँ आजभन्दा सत्र अठार वर्षको अगाडि उहाँसँग मेरो चिनजान भएको हो अनि त्यसपछि मैले पोस्टहरू फेसबुकमा गराए देखेर हो तिमीले यति राम्रो लेख्ने रहेछौ र लेख्ने गर तिमीलाई म हर पल सहयोग गर्नेछु भनेर उहाँले चाहिँ भन्नुहुन्थ्यो त्यसरी उहाँको चाहिँ एकदमै योगदान रहेको छ यसमा चाहिँ जिन्दगीको हरेक मोडमा बाधा आइदिन्छ जिन्दगीको हरेक मोडमा बाधा आइदिन्छ सिसा चाहिँ फुटेर यो मुटु आधा भइदिन्छ जिन्दगीको हरेक मोडमा बाधा आइदिन्छ यो मुटुब सप्तरङ्गी रङ्गले जिन्दगीको हरेक मोडमा बाधा आइदिन्छ सिसा झै फुटेर यो मुटु आधा भइदिन्छ सजाए पनि प्रतिबिम्ब सप्तरङ्गी रङ्गले खोइ किन यो जिन्दगी सादा बनिदिन्छ खोइ किन यो जिन्दगी कहिले काहीँ त्यो सादा भनेर सादा हुने चिज चाहिँ होइन होइन आफ्नो एउटा मनबाटै उब्जेको मलाई जस्तो सोच्यो त्यस्तै हुन्छ कि होइन मैले चाहिँ राम्रो छ मलाई चाहिँ म एकदमै सन्तुष्टि छु भनेर त्यही अनुसार चल्न सक्यो भने मान्छे त्यही अनुसार जान्छ मलाई यस्तो तनाव भयो म म योभन्दा माथि अघि बढ्न सक्दिनँ म त्यस्तै यही अवस्थामै रहने रहने भएँ भनेर मान्छेले त्यो सोच्यो भने चाहिँ मान्छेले उसले साधारै सोचेको हुन्छ क्या जिन्दगी सुन्न चाहे पानी मुनिको ओबानो हुन खोज्दैछौ पानी मुनिको ओबानो हुन खोज्दैछौ गोई काती आँसु झारी रुन खोज्दैछौ आफ्ना कुकर्मको फल एक पाइन्छ नै आफ्ना कुकर्मको फल एक दिन पाइन्छ नै पाइन यो जान त गाह्रो हुन्छ तै पनि रुन खोज्दैछौ पानी मुनिको भानो हुन खोज्दैछौ गोहीका ती आँसुहरू रु झारी रुन खोज्दैछौ यो भुक्तलाई चाहिँ मैले पनि वाचन गर्न चाहे यति बेला पानी मुनिको भानो हुन खोज्दैछौ गोहीको ती आँसु झारी रुन खोज्दैछौ आफ्नो आफ्नो कुकर्मको जालो एक आफ्नो कुकर्मको फल एक दिन पाइन्छ नै त्यो दाग त्यो दाग जान त गाह्रो हुन्छ त्यही पनि धुन खोज्दैछु हो किन मुक्तक वाचन गर्दै गर्दा अलिकति मुक्तक वाचनमा चाहिँ मैले केही बिगाेँ मैले माफी पनि मागे. समग्रमा साहित्यिक सा? सा के पो जस्तो लाग्छ समसामयिक घटना घटेका हुन्छन् त्यसलाई उतार्ने एउटा त्यसलाई समेटेर लेख्ने एउटा रचना साहित्यले चाहिँ जीवन जिउने क्रममा जिन्दैको यात्रालाई केही सहजता दिन्छ के लाग्छ तपाईँलाई जीवन जीन लहजता दिशा अब साहित्य कोर्न को भोग देखि ते अब जो भोग ले जी आप एकदम बांचने प्रेरणा दिशा के हिम्मत भी बढ़ाई दब तीनवा मुक्तक सुन चाहे तैंक आवाज में रज का मुक्तक ने अंतिम मुक्तक होने आश्वासन देखायो अनि हिँड्यौ जवानी बोकेर oh, oh. आश्वासन देखायो अनि हिँड्यौ जवानी बोकेर चरी उड्दै गएछौ तिमी राहदानी बोकेर रा। तिमी मेरो मायालु बस्ने तिम्रै सुन्दर बस्तीमा तिमी मेरो मायालु बस्ने तिम्रै सुन्दर बस्तीमा बसेको छु तिमलाई कुरी तिम्रै निसानी बोकेर आश्वासन देखायो अनि हिँड्यौ जवानी बोकेर चरी झैँ उड्दै गएछौ तिमी राहदानी बोकेर धन्यवाद अर्को छ आँखाबाट आँसु झर्छ यो दिल दुखेर त होला आँखाबाट आँसु झर्छ यो दिल दुखेर त होला यो मन धेर दुखी छ उसको शिर झुखेर त होला जहिले दुखी देख्छु भन्दैनौ कहिल्यै सत्य कुरा जहिले दुखी देख्छु भन्दैनौ कहिल्यै सत्य कुरा स्वाभिमान तिम्रो त्यहाँ चुकेर त होला आँखाबाट आँसु झर्छ यो दिल दुखेर त होला यो मन धेरै दुखेको छ उसको शिर चुकेर त होला <laughs> गरिबीले सताउँदा सम्पत्ति खास हुँदो रहेछ गरिबीले सताउँदा सम्पत्ति खास हुँदो रहेछ पसिनाको मूल्य चुकाउँदा अलिकति आश हुँदो रहेछ ज्यानको बाजी लगाएर अघि सर्दा पनि ज्यानको बाजी लगाएर अघि सर्दा पनि नहुँदा ती आस पुरा मनमा बतास चल्दो रहेछ गरिबीले सताउँदा सम्पत्ति खास हुँदो रहेछ पसिनाको मूल्य चुकाउँदा अलिकति आश हुँदो रहेछ धन्यवाद निकै नै मनसुने शब्दहरूको संयोजनको साथमा मुक्तक सुन्यो अब हामी कार्यक्रमको लगभग अन्त्यमा पनि छौँ हाम्रा प्रिय श्रोताहरू जो मुक्तक मन पराउनुहुन्छ जो मुक्तक लेख्न चाहनुहुन्छ उहाँहरूले तपाईँसँग सम्पर्क गर्न चाहनुभयो भने कसरी भेटाउन सकिन्छ तपाईँलाई मेरो नाम अन्जु सापकोटा अनु अन्जु अनु छ फेसबुकमा पनि हेरेर लोक गर्न सकिन्छ मेरो नम्बर कन्ट्याक्ट गरेर पनि गर्न सक्नुहुन्छ अन्ठानब्बे छ उनानब्बे जिरो जिरो पाँच सय उन्तिस मेरो नम्बर हो फेसबुकमा चाहिँ अनु अन्जु भनेर हुन्छ निकै व्यस्तताका बावजुद पनि समय दिनुभयो कार्यक्रमको अतिथि बनाउन पाएँ निकै आभार व्यक्त गर्न चाहन्छु र अन्त्यमा मैले सोध्न बिर्सि वा तपाईँलाई केही भन्नु छ भने त्यस्तो केही छैन धन्यवाद यहाँ आएर आफ्ना तिता मिठा कुराहरू राख्न पाउँदा एकदमै खुसी छु र आभार व्यक्त गर्दछु र यस कार्यक्रम अझै पनि सफलताका पूर्वक चल्दै जाओस् यस एफएमको उत्तर उन्नतिको उत्तर उत्तर प्रगतिको कामना गर्दछु हस्तमा समय दिनुभयो धन्यवाद श्रमिक मुक्तकीय सहयात्रामा आज प्रस्तुत गर्यो मुक्तकार अन्जु सापकोटा अनुसंघको अन्तरङ्ग कुराकानी यो कुराकानीसँगै अर्को सातासम्मका लागि विदा हुने तयारी गर्दैछु सुनेर साथ दिनुहुने तपाईँ सबैलाई धन्यवाद अनि धन्यवाद प्रविधिमा साथ दिने लोकसन र रा रामबहादुरलाई पनि तपाईँको अमूल्य सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा सदैव रहिरहनेछ र अन्त्यमा आजका अतिथि अन्जु सापकोटा अनुको यो मुक्तको भाषणसँगै म सौगात पनि अर्को सातासम्मका लागि विदा हुन्छु आकाश मुनिको चौ मलाई घर दिएनौ आकाश आकाश मुनि को चौर दी मै घर दिएनौ दौड़ा जिंदगी हे ईश्वर कुने ठहर दिएनौ देखु देखु कैय मानव रूपी दानवर सम्मान पकाश मुनि को चौर दि मै घर दिएनौ दौड़ा जिंदगी हे ईश्वर कुछ ठहर दिएनौ देखु कै मानवरूपी दानवर सम्मान पखिर मनुष्य न कदर दिएनौ आखिर मनी त मनुष्य न कदर दिएनौ